चार थप्लो पाँच मेगाहजसँगै इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो जंसुकै डट कम डट एनपी लगन गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि कार्यक्रम अर्पण शुभसाहजको व्यवसायलाई सुन्न सक्नुहुनेछ कार्यक्रम अर्पण शुभ साहजको व्यवसाय लिएर हामी हरेक दिन उपस्थित हुने गर्छौँ बेलुका साँझ सात बजेपछि करिब करिब साढे सात बजेसम्म तपाईँकै लोकप्रिय रेडियोको रेडियो अर्पण एक सय मेगा हजमा कार्यक्रममा तपाईँ पनि आउन सक्नुहुनेछ हामीले बजाउने लोकदोहरी भाका मार्फत घर पर लगातू प्रियोज मित्र समझना समर्पण शून्य छप्पन्न पांच तिर तीन सौ बत्तीस शून्य छप्पन्न पांच तिर तीन सौ तेतीस को दुटा बाटो भारम में आपको सहभागिता जमा सकूने कार्यक्रम को शुरुआत में कोई मित्र होने प्राविधिक मित्रा कर स्वागत कर यो नमस्कार। कुनै मित्रको फोन सम्पर्कमा हुनुहुन्छ? म कुरा गर्ने प्रयत्नमा गरिरहेका छु र कुनै मित्र हुनुहुन्छ? हेलो। हजुर नमस्ते दादा। नमस्ते हजुर कहाँबाटको बोल्दै हुनुहुन्छ? म कोरकसाट गुठरी बाडा अशोक लामा। कोरकसाट गुठरी बाडा अशोक लामा। हजुर। अशोक जी आजको दिन के कसरी बिताउनुभयो सुनाउनुहोस्। ए, सबै हो, एग्जाम भाइराछ दादा। एग्जाम भइराछ अनि कस्तो भइराछ त एग्जाम? राम्रो त बेलामा रेडियो अर्पण पनि सुन्दै गर्नु होला है अशोक हुन्छ कार्यक्रममा सहभागी हुनुहुन्छ अनि मेरो विदेशमा प्रम अङ्कल अनि मेरो साथीहरू प्रवी अनि दोर्जे प्रणाम पार्वती सबिना रविना रजिना अनि रोशनी अनि अनि सन्जु गु्ची माया शेपा अनि आइपिङ अनि आन्टीहरू आन्टीहरू सबैको लागि नादीहरूले मलाई जसले च्यानलहरू दिन दिन सम्पूर्ण हुन्छ अशोकजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले भने छुट्टिन्छ नमस्कार ति बेला कोराक साथबाट गोठेरीबाट हुनुहुन्थ्यो अशोक आउनु भएको थियो आफ्नो आफन्त इष्ट मित्रहरूलाई सम्झना राखेर विदा भइसक्नु भएको छ सुन्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो पनि कार्यक्रममा आउन सक्नुहुनेछ हामीले बजाउने लोकदोरी भाका मार्फत आफ्ना आफन्त जन घर परेर सम्पूर्ण प्रियजन मित्रहरूलाई सम्झिन सक्नुहुनेछ कोही मित्र टेलिफोन सम्पर्कमा हुनुहुन्छ भनेर प्राविधिक मित्रले सरा नमस्ते हजुर काठमाडौँ अनि सरोजी काठमाडौँतिरकै घर हुनुहुन्छ कि यता बसाइ सर हुन्छ कार्यक्रम अर्प शुभ साँझको बसाईमा हुनुहुन्छ कहाँ कसरी सम्झिन चाहनुहुन्छ धन्यवाद सरोज जी आफ्नो आफन्त इष्ट मित्रहरूलाई सम्झना राखेर विधा भइसक्नु भएको छ फेरि पनि एकै मित्र हुनुहुन्छ आफ्ना सम्झना सन्देशहरू राख्नको लागि हेलो नमस्ते हजुर कहाँबाट हुनुहुन्छ तिलक दिन हुन्छ तिलकी कार्यक्रममा सहभागी हुनुहुन्छ काठमाडौँमा कुमारलाई अनि शान्ति लामालाई अनि प्रवीणा लामालाई अनि सरितालाई शान्तिलाई अनि पार्वती मनिषाका लागि अनि जसले मलाई चिलाग्छ भने चिनेमा चिन्ने सम्पूर्णको लागि दादा हुन्छ दिलाकजी कार्यक्रममा आउनुभयो यस्तै गरी माया गर्दै गर्नुहोला माया नमार्नु होला अहिले भने छुट्टिन्छौँ नमस्कार यति बेला कोरागबाट तिलक तामाङ आउनुभएको थियो आफ्ना आफन्त इष्ट मित्रलाई सम्झना राखेर रा विदा भइसक्नु भएको छ शून्य छपन्न पाँच त्रिसठी ती तिन सय बत्तीस दुईटा बाटो भएर तपाई कार्यक्रममा आउँदै गर्नुहोला अब एउटा लोकदोरी भाकालाई कार्यक्रममा स्थान दिने बेला भएको छ मिठो लोकदोरी भाकापछि फेरि उपस्थित हुने नै छौ हुनी भा किन गोरु चाहियो निकै नै रमाइलो लोकदोरी भाका थियो पशुपति शर्मा अनि रमेश राज भट्टराईको सुमधुर आवाजमा सजिएको यो लोक भाकालाई कार्यक्रम अर्पण शुभ साँझको व्यवसायमा हामीले स्थान दिइसकेका छौँ कार्यक्रम अर्पण शुभ साँझको राख्नु भएको छ समुदायमा वास्तविक सामुदायिक रेडियोको पहिचान दिलाउन सफल रेडियो रेडियो अर्पण एक सय र इन्टरनेट अनलाइनबाट पनि हामीलाई सुनेर साथ दिइराख्नु भएको छ डब्लु शान्ति लगन गरेर विश्वको जुनसुकै कुरामा रहेर पनि सुनेर साझि राख्नु भएको छ यो आशा अनि विश्वास राखेको छु र कार्यक्रममा आफ्नो सम्झना अनि सन्देश राख्नको लागि कोही मित्र हुनुहुन्छ भनेर प्राविधिक मित्रले सरा गरिराख्नु भएको छ हेलो नमस्कार अलिकति तपाईँको आह्वान हेटोना विष्णु तिमी सिङ्गाली विष्णुजी हेटोनातिरको नयाँ मुलुकको के छ सुनाउनुहोस् राम्रै छ भन्नुभयो है अनि विष्णुजी कतिको व्यस्त हुनुहुन्छ नि असारे र अनि यसो बेला अनि कार्यक्रममा आज सहभागी हुनुभएको छ कहीँ कसैलाई सम्झिन चाहनुहुन्छ हुन्छ विष्णुजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो आगामी श्रीखहरूमा पनि आफ्नो प्रस्तिक चनौती गर्नुहोला एकदमै छुट्याउँछौँ निष्करण हेटौडाबाट विष्णु तिमल सिन्हा आउनुभएको थियो आफ्ना आफन्त इष्ट मित्रहरूलाई सम्झना राखेर विदा भइसक्नु भएको छ तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ आफ्ना आफन्तजन घर परेर लगायत तपाईँका सम्पूर्ण प्रियोजन मित्रहरूलाई आफ्ना सम्झना सन्देशहरू राख्न सक्नुहुनेछ कार्यक्रम अर्पण शुभ साँझको व्यवसाय सुनिराख्नु भएको छ समुदायमा वास्तविक सामुदायिक रेडियोको पहिचान दिलाउन सफल रेडियो रेडियो अर्पण एक सय सुनिराख्नु भएको छ र आफ्नो सम्झना सन्देश दिनको लागि कोही हेलो नमस्ते हजूल खोराक शर्मिला भन्न शर्मिलाजी के कसरी बिताओं आज के दिन तलि अ शर्मिलाजी के इक्जाम से कस्तु भैर हुन्छ इक्जाममा पनि एकदम बढी ध्यान दिनुहोला थोरै भए पनि रेडी अर्पण सुनिदिनु होला आज कार्यक्रममा सहभागी हुनुभएको छ कहाँ कसलाई सम्झिनु भएको छ धन्यवाद हजुर हुन्छ शर्मिला जे कार्यक्रममा आउनु हो इस्ते गरी माया गर्दै गर्नुहोला माया नमार्नुहोला यति बेला कोराकबाट शर्मिला आउनुभएको थियो आफ्ना आफन्त आप इष्ट मित्रहरूलाई सम्झाएर राखेर विदा भइसक्नु भएको छ तपाईँले सुन्नुभन् सुनिराख्नु भएको छ सा, सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थप्लो अनलाइनको डब्लु रेडियो अर्पण डट कम डट एनपी लगन गरेर पनि विश्वको जुनसुकै कुनामा रहे पनि सुनिराख्नु भएको छ कार्यक्रम अर्पण शुभ साझको व्यवसाय कार्यक्रम अर्पण शुभसाहजको व्यवसायमा निकै नै रमाइला लोकदोहोरी भएकालाई कार्यक्रममा स्थान दिएर तपाईँको दिनभरको थकानलाई थोरै भए पनि मेटाउने प्रयत्न गरिराखेका छौँ तपाईँ दिनभर असाहे रोपारमा व्यस्त हुनुहुन्छ आफ्नो काममा व्यस्त हुनुहुन्छ त्यो व्यस्तताको थकानलाई थोरै भए पनि मेटाउने कोसिस गरिराखेका छौँ टेलिफोन सम्बर्गमा कोही मित्र हुनुहुन्छ हेलो हजार नमस्कार कहींपटी को नीराजी के जी, साथ कस तीराजी कार्यक्रम में सहभागी हो कसला समझना चाहूँ धन्यवाद को निरा रुम्बा आउनुभएको थियो र आफ्ना आफन्त इष्ट मित्रहरूलाई सम्झना राखेर रा विदा भइसक्नु भएको छ अब पनि कार्यक्रममा एउटा मिठो लोकदोरी भाकालाई स्थान दिने बेला भएको छ यो मिठो लोकदोरी भाका सुन्दै गर्नुहोला त्यसपछि फेरि हामी कार्यक्रममा उपस्थित हुने नै छौँ आखामा पनि जे हिनी तिम्रै रोबन्छ खोरीमा जानु देखेपछि सानोलाई मेरो मन हुन्छ आखामा पनि पानी जे हेरि तिम्रै रो बन्छ नि पी सानों झोर कई मेरा मानो लगा देखे पची सानों झोर कहीं मेरा मनो लगा जलुका देखेपछि सानोलाई झुलुकै मेरो मन हुन्छ हलुका निकै नै रमाइलो लुकदोरी भएका थियो हामीले पृष्ठभूमिमा राखिसकेका छौँ कार्यक्रम अर्पण सो साझको व्यवसायमा तपाईँले सुनिराख्नु भएको छ सामुदायिक रेडियो रेडियो अर्पण एक सय र इन्टरनेट अनलाइनबाट पनि हामीलाई सुनेर रा, साथ दि राख्नुभएको छ त्यही आशा अनि विश्वास राखेको छु र रा, टेलिफोन सम्र्गमा मित्र हुनुहुन्छ भनेर प्राविधिक मित्रले इसारा गरिराख्नु भएको छ उहाँलाई म कार्यक्रममा स्वागत गर्छु हेलो नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ नयाँ नौलो खबर के छ सुनाउनुहोस् अनि मकवानपुरतिर चाहिँ कतिको असार चलिरहेको छ नि तपाईँ चाहिँ कतिको व्यस्त हुनुहुन्छ आकाशजी बसी बस रेडियो सुन्ने बस्ने होइन सहभागी हुनुभएको छ क्या कसलाई सम्झिन चाहनुहुन्छ मनकुमार, अनि सन्त मन कुमार एलिसा सम्पूर्णलाई जा हुन्छ आकाशजी आगामी श्रृङ्खलाको कार्यक्रमहरू पनि उपस्थित जनाउँदै गर्नु होला यस्तै गरी माया गर्दै गर्नुहोला अहिले भने छुट्टिन्छौँ नमस्कार नमस्कार यति बेला मक्कनपुर साथ काँकाडेबाट आकाश चिपाङ आउनुभएको थियो आफ्ना आफन्त इष्ट मित्रलाई सम्झना राखेर विदा भइसक्नु भएको छ फेरि पनि कोही मित्र हुनुहुन्छ हेलो नमस्ते जुले कहाँबाट हुनुहुन्छ अनि कुराबाट सरिता तामाङ भन्नुभयो तपाईँले अनि सैत्रजी के छ तपाईँको नयाँ नम्बरको घर हाम्रो पनि सबै ठिक छ तपाईँहरूले फोन गर्नुहुन्छ माया गर्नुहुन्छ बेठी हुने कुरै भएन नि फर्स्ट टाइम कुरा गर्नुहुन्छ होइन भने नि तपाईँहरूको साथीहरूले कुराबाट कति माया गर्नुहुन्छ हामीलाई कति फोन गर्नुहुन्छ त्यही भएर तपाईँहरूकै फोनमै हामीलाई त बेटी हुने कुरै भएन नि त भनेको मैले तपाईँ पहिलोचोटि आज कार्यक्रममा आउँदै हुनुहुन्छ मेरो तर्फबाट चाहिँ चार थप पाँच निगासगत गरेपछि पछिल्लो दिनहरूमा चटेकी बिर्सिनु भएन नि सरिताजी हुन्छ सरिताजी आज कार्यक्रममा सहभागी हुनुहुन्छ कहाँ कसलाई सम्झिन चाहनुहुन्छ राकबाट तामाङ आउनु भएको थियो आफ्ना आफन्त इष्ट सम्झना राखेर विदा भइसक्नु भएको छ फेरि पनि कोही मित्र हुनुहुन्छ मस्ते हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ अमिसा तामाङ भन्नुभयो अमिसाजी तपाईँ के गर्नुहुन्छ नि अनि कस्तो भएको छ त अमिसाजी इक्जाम तपाईँको राम्रै भएको छ भन्नु पऱ्यो नि होइन मलिषमा हुने रमेश दादालाई अनि तिल प्रविन कुमार अशोक प्रजल सम्झना शान्ति शर्मिला रिता पार्वती दिपा सुनिका सम्पूर्णलाई हुन्छ अमिषाजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले भने छुट्टिन्छौ नमस्कार नमस्ते दादा यति बेला कोराकबाट अमिषा तामाङ आउनुभएको थियो आफ्ना आफन्त इष्ट मित्रलाई सम्झना राखेर विदा भइसक्नु भएको छ कोराकको साथीहरू आफ्नो इक्जाम हुँदा पनि निकै नै माया गर्नुहुन्छ थोरै समय भयो भने कार्यक्रम रेडियो अर्पणको कार्यक्रमलाई छुट्याउनुहुन्छ निकै नै खुसी लाग्छ र तपाईँकै सम्झना सन्देश लिँदा लिँदै आजको कार्यक्रमबाट विदा माग्ने बेला भइसकेको छ यति बेलासम्म समुदायमा वास्तविक सामुदायिक रेडियोको पहिचान दिलाउन सफल रेडियो रेडियो अर्पण एक सय सको ध्वनितरका सँगसँगै इन्टरनेट अनलाइनको डब्लु डब्लु रेडियो गरेर विश्वको जुनसुकैको नाम हारेर पनि सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद र फोन गर्ने साथीहरू हुनुहुन्थ्यो अशोक लामा काठमाडौँबाट सरोज लामा कोराकबाट तिलक तामाङ हेटौडाबाट विष्णु मलसिन्हा कोकबाट शर्मिला कोराकबाट निरा रुम्बा मकनपुर साथ काँक्रेबाट आकाश चिपाङ कोराकबाट सरिता तामाङ अन्तिममा फोन गर्ने साथी कोराकबाट हुनुहुन्थ्यो अमिसा तामाङले फोन गर्नुभएको थियो फोन गर्ने अनि फोन गर्न प्रयास गर्ने तपाईँहरूलाई पनि धेरै धेरै धन्यवाद र यति बेलसम्म आवाजलाई रेडियो सेट मोबाइल सेट अथवा श्रोताहरू माझ पुऱ्याउन साथ दिने प्राविधिक मित्र विष्णुलाई धेरै धेरै धन्यवाद भन्दै तभी लोक संगीत को सहायात्री म दिवस मगर कार्यक्रम अर्पण शुभ सांज को आज को श्रृंखला विदा हो नमस्कार अर्पण एक सय चार